Thank you. सुस्वागत म अभिवादन हो म कार्यक्रम जस्ट फरक इन्जोय हाँसी मजा केन्द्रमा म छु ढुलोबा चाहिँ काल्लाबारी छन् जाइनी सहयोग गर्न खोजेँ जस्तो गर्ने तर सहयोग चाहिँ गर्न नजान्ने हाम्रा राजनाति अब करिब करिब झै नि एघार बजेको चाहिँ नि समाचार हामी हाल्छौँ होइन करिब बाह्र बजीसम्म हामी रहन्छौँ सबैसँग चाहिँ एकदमै रमाइला कुराहरू गर्ने एकदमै जाने मेरो चाहिँ जा जिन्दगीमा घटेका घटनाहरूलाई टक्कैसँग सवार गर्ने उद्देश्यले म आइसकेका छु लत्त नाति सुरुमा एउटा गाना थोकौँ त यस गानापछि त्यसपछि कतिसम्म रमाइलो गर्ने कति प्रतिशत रमाइलो गर्ने म सोरिहाल्छु चाहे, पारी। चाहे पारी। रहा थै दिल को हारा हारहारी चाहे नारी रहे बाबा जन्म देती होम भाई दी आज देखी चलो जन्म जन्म देती हो हम्राया बल दल आप दी आज देख चलू हर सात बंचतुना सिंहनाय करच मागरच मागरच ए बाबा ए बाबा ए माया माया काय धारा चाका आहे सोखला पारी रहत मत ते सिमर सही खोला तर चाहे कति मजाको गाना सुनियो भने अब सिमा नै भयो नि असाध्यै मिठो गाना सुनियो गाना एकदमै राम्रो गाना हान्ने मान्छे पनि साह्रै राम्रो गाना बजाउँदै अगाडि बस्ने हाम्रा चाहिँ नि टेक्निसियन नाति पनि साह्रै राम्रा यति राम्रा कि कुरै नभन्नुहोस् <laughs> के भन्छ उज्यालोमा चाहिँ नि लाइट बाल्दै नगर्ने कसै हो नाति नाति आज दारी सारी काटेर दा चिल्लो चाप्लो भएर थक्क गबल्स कि के भन्छ रहेछ नि चस्मालाई आज उयो होइन त्यही लाएर अलिअलि जुँग राखेर भनेर जुङ्गा त होइन रहेछ टु टेर होइन भने इचारा हो क्या के हो त भन्दाखेरि मिसले विद्यार्थीलाई ए बाबु नानी हौ दाइ कुकुरको चाहिँ निबन्ध लेखेर ल्याऊ भन्नु दिनुभएको रहेछ भोलिपल्ट एउटा विद्यार्थीले पानाखाली राखेर उजाएछ होइन के गरिस् तैँले ह तपाईँ जाने कुकुरको निबन्ध लेखाउने होइन भने त हेर्नु न कुकुरको निबन्ध लेख्ने भने कुकुरको पछि पछि जान्छु जति जान्छु उति भागेको भागेको निबन्ध लेख्ने दिएन त्यसले मिस अरे उसले बिचरा हो न हो कुकुरको निबन्ध लेखो भने कुकुरलाई सेवातिर निबन्ध लेखो भने बुझेछ त्यो निबन्ध भने के हो भनेको नबुझेपछि त्यस्तो हुन्छ अनि होटल साहुले हाम्रो यतापट्टि एउटा किसान छन् क्या किसानहरू थाहा छैन नदी होइन खेतीपातीको काम गर्ने गाई बस्तु पाल्ने बुझे गाई गाई पालो किसान थियो अनि किसानले टक्क दुध गर्न लागि सधैँ नाम चाहिँ अब बलराम होइन त्यो अलिक बलरामकै यस्तो बानी बेहोरा भयो कि के भयो अनि अब के भन्नुभयो अब आइपुग्नुहोस् ऊ जान्थ्यो त्यही दुध बेचेर आएको पैसाले आफ्नो जीवाका चलाउँथ्यो हौ जसोतसो दुई चारवटा छोराछोरी पनि पाले पालेकै थियो क्या त्यसले बुझाएको नाति दुई चारवटा छोराछोरी पालेकै थियो हौ अनि होटल साउकोमा दुध लाने गरेर झन् अनि होटल साउले एकदिन सोधेँ अँ साँच्ची तिम्रो गाईले दिनमा कति लिटर दुध दिन्छ भन्दा सोधो अनि उसले दुध बिक्रेताले भन्यो आठ लिटर दिन्छ हजुर भन्यो अनि होटलसँगले भने होइन त्यसो भए चाहिँ नि आठ लिटर त दिन्छ गाईले अनि मेरो होटलमा सधैँ दस लिटर ल्याउने गरेको थियो कहाँबाट ल्याउँछौ त भन्नु छोरी त्यहाँलाई दुध बिक्रेताले भन्यो के गर्नु हजुर गाईले आठ लिटर दिन्छ दुई लिटर त पानीको पाइपबाट सहायता लिन्छु नि हजुर पछितिरौला नि फुर्सद भएन अरे <laughs> सहयोग पनि काँडा ल्याइसिनु भने आठ लिटरतिर दुई लिटर चाहिँ नि पानीको पाइप वर्ष अघि लिएर पानीको सहयोगमा चाहिँ बिचरा आफ्नो के भन्छ यो अब दुध व्यवसाय होइन दुध व्यवसाय चलाइरहेछन् भन्ने कुरो पनि यहाँसम्म भएर अब बुझ्नु पऱ्यो के भन्दाखेरि क्षमता जति छ त्योभन्दा चाहिँ बढी दुध मागेपछि के रहेछ होटलहरूसँग अलिकति कमी मागा दो भइहाल्छ नि त हो त्यस्तो हुन्छ अब अर्को कुरो गरौँ फेरि अब त्यो के भन्छ प्रसङ्ग बदल्नपट्टि लागौँ भन्नेतिर म पुगेँ क्या म होइन प्रसङ्ग फेरि एउटै कुरा मात्र गफ गरिरहँदा काम नगम हुन्छ भने आज त्यो अनि एउटा होटलमा त्यही नि एउटो के भन्छ फुच्चिएर छ क्या फुच्चे खै अहिले फुच्च्यान्नु पाइनँ के अरे फेरि के भनिन्छ अरे बाल श्रमिक विरुद्धको जाने ऊ हुन्छ भने त्यो साथी के मैले अलिकति कुरो बुझिनँ है कुरो बुझिनँ नातिले बुझेँ हो फिटै बुझेँ होइन मैले बुझाएँ नि नातिले कहाँ गुन्ने होइन कि बुन्नुलाई त चाहियो नि त चाहियो कुरो बुन्नुलाई त्यही अनुसारको कुरो हुनुपऱ्यो कुरो सँगसँगै कुरोको चुरो हुनु पर्यो अनि भौ चाहिने कुरो चाहिँ बुन्ने के भन्छ अक्कल आउँछ नि त अक्कल कसो राम नाति के हो के हो म कसो भन्छु थाहै छैन दङ गरेहान बसेहान दङ गरेहान बस्यो हेन यस्तो पनि भौ अनि त्यसो भन्दाखेरि एउटाले सोधेँ होइन है तेरो घरमा जाने एकदम जाने हाँसोको आवाज उठेर आउँछ क्या हो यो जतिखेर हाँसे हाँसे भए जति म दुईजना श्रीमती श्रीमती मैले कति हाँस्नु सक्या त्यो त हाँस्दा हाँस्दै भुँडी फुटेर मर लाँ भनेर भन्दा एउटा अर्को होइन यहाँ त्यस्तो होइन जतिखेर नै मेरो श्रीमतीले मलाई जुत्ताले हान्छे मर लाग्यो भने त्यो हाँस्थे त्यसले हान्दा मैले छले भने म हाँस्छु अनि हाँसो त गुन्जिनी नै भयो नि <laughs> <laughs> त्यसपछि अनि होटलको अब होटलको वेदरले सधैँ हजुर के ल्याउँ मटन ल्याउँ कि चिकन ल्याऊ कि बफ ल्याउँ कि के ल्याऊँ हजुर भनौँ अनि होटलमा बस्ने ग्राहकले अनि ए यार जे सुकै ल्याऊ न तिम्रै विचार ल्याऊ न तिमीले त्यो अनि मैले त्यसमा गफ गर्ने होइन खानि नै हो क्या रे यस्तो हुन्छ अनि एउटा बोय फ्रेन्ड र गर्लफ्रेन्डको झगडा गरेछ नाति एउटाले एउटालाई चाहिँ नि उर्ने एउटाले एउटालाई तल खसाल्ने होइन त्यो फेरि मन मिल्दाखेरि मात्रै यो माया सबै राम्रो प्रिय तिम्रो आँखा यति राम्रो भवन पोखरी बोले होला यो आँखा भन्छ त्यसपछि फेरि ओहो प्रिय हेर त त तिम्रो नाक नाक सबैको एउटै त हो नि के फरक हुन्छ तिम्रो नाक प्रिय कति राम्रो ओहो हल्का हल्का चुच्चो चुच्चो हल्का हल्का ठ्याउँछ ठ्याउछ रे है सबै नाक त्यही होइन र अचम्म लाग्ने भवन अनि फेरि हुन्छ रे हे प्रिय तिम्रो कान भगवान् यस्तो कान पो कान हाम्रो कान त के कान सबैको त्यही होइन अब कानको ठाउँमा कान छ नाकको ठाउँमा नाग्छ आँखाको ठाउँमा आँखा छ ओठको ठाउँमा ओठ्छ उनीहरू चाहिँ त्यो कानको ठाउँमा नाक भएको ओहो प्रिय तिम्रो त कानको ठाउँमा नाग्छ भन्नु अब के भन्छखेरि तिम्रो ओर्स त कस्तो पिपल पाते अरे क्या अरूको ओर्स के पाते बेलुग पात जस्तो बेलुका यो माया र प्रेममा चाहिँ नि जब दुइटा केटा र केटीको जब मन मिल्छ जब उनीहरू चाहिँ नि डेटिङ सेटिङ गर्छ त्यति बेला त्यो संसार चाहिँ भुल्छन् उनीहरूले आकाशको तारा त एप्पलमा झर्छ प्रे तिम्रो लागि भर्खरै ल्याइदिन्छु माग्नु त्यो चाहिँ नि त्यो नजिकै क्या त्यो बासको लहरा लडेको बाँसको पात जस्तै गरे आकाश जुन त त्यहाँपट्टि हेरेर ल्याउँछु भने आएको थियो <laughs> <laughs> अनि जब चाहिँ उनीहरू बिच मन मिल्दैन त्यसपछि त्यो पहिलाको हो तिम्रो त त्यो नाक भने आएको थियो हेर तेरो चुच्ची खेप्ची यस्तो आउँथ्यो त्यसपछि अनि त्यसपछि यो यस्तै क्रम चलिरहेको छ मैले अलिकति प्रसङ्गको कुरो अब बोय फ्रेन्ड र गर्लफ्रेन्डको झगडा गरेको छ अनि गर्लफ्रेन्डले जब बोयफ्रेन्डलाई एकदमै न मजाले भनिसकेपछि बोय फ्रेन्डले नि के भनेको भन्दाखेरि मान्छेहरू भन्छन् कि तिमीलाई भगवानले बडो फुर्सदमा बनाएका रहेछन् है यो पहिला उसले भन्ने डाइलग पहिला लभ पर्दाखेरि हेर तिमीलाई त भगवानले नि फुर्सदै बनाउनुपर्छ माया भन्छ नि त्यस्तै छ नि मान्छेहरू भन्छन् भगवान्ले तिमीलाई फुर्सदमा बनाएका हुन् भनेर मान्छेहरू ठिकै भन्छन् किनकि फाल्तु काम फुर्सदमा नै गरिन्छ अरे <laughs> यस्तो हुन्छ अनि एउटा त नि टक्क के भन्छ अब अधा वैसे भन्छ नि थाहा छ अधा भनेको त्यो वैशालु उमेरको आधी हिँडेको टक्क <laughs> <laughs> नाति लाज मानेर ना भुत्तुकै गएको थिए अध मैसी जहिनी साह्रै टेन्सनमा टाउको झोक्रे खान बसेँ होइन कहिले यता गरे हो कहिले उता गरेँ होइन कहिले सुइँ गरे हो कहिले जहिनी के भन्नुभयो त्यो भयो त्यतिसम्म पीडा परेछ तिमीलाई अनि साह्रै टेन्सन भएछ अनि साथी आयो है के भयो है के भयो भनौँ हेर्नु हेर त कपाल एकदम झरिरहेछ भने उसले अनि अर्को होइन कसरी झर्थ त नि तेरो कपाल भनेर सोध्नु साथीले टेन्सनले टेन्सनले टेन्सनले झर्याउनु पर्थ्यो कपाल बुझिसक्यो फेरि साथीहरू होइन के को टेन्सनले झरेर त नि कपाल भन्छ त्यो त के को छ नि ए कपाल झर्ने टेन्सनले टेन्सन दियो नि अरे कपाल झरेर अब के टेन्सनले झर अरे कपाल झरेको टेन्सनले फेरि कपाल झरेर रे यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई म गर्नु एउटै गोला गरेँ मैले यो चाहिँ गीत हो फेरि <laughs> के को जाने दुलबुबा आयो भनौँ फेरि तपाईँहरू जिल खाएर हाँस्नु थाल्नु होला अब यो चाहिँ गीतै हो नि हौ यो पनि त गीतै त हो नि अब होइन र नाति ल अब राजनातिले भन्यो भने के भन्यो हो भन्दाखेरि लो बाजे बाजे कुरा सुन्दा सुन्दा के हाँस्दा हाँस्दा यहाँ प्योटै जाने मिच्दा मिच्दा हैरान परियो एउटा गाना म बजाउँछु त्यसपछि पिरेक लिउँ त्यसपछि कुराकानी गरौँला भनेर भनेको छ नि अधार नातिको कुरो पनि सुन्ने कुरा राख्नुपर्छ कुरो गर्दा पनि भएन नि त ल नाति ठोकम ठोकमी Like a day है तानी भेट भ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 टाइल्स एवं बाथरूम फिटिंग का सामान को बाथरूम का सामान सलामी पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेंटी पांडा बोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी उपलब्ध रह जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक चौरावन प्रोपाइटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस अन्ठानब्बे धाराको आधिकारिक विक्रेता रहेको जानकारी ग्राहन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 हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टी सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर रत्नगर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 अम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने ने। नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे अठहत्तर अंठानबे पांच पचास अंठा दुई सी टीवी का बाइक तथा स्कूटर बेटर पावर बेटर माइलेज बेटर इंजिन बेटर ब्रेकिंग समझानउज इलेवेन में स्कूटर ऑफ द इयर वितिटल बॉडी को सी को, को वेगो स्कूटर TVS Company को रेसिंग चिंडे बनाएको अरु बाइक बंदा एक सापी को प्राकर्श ग्लुक्स बाइको डबल डिच बाइक अपाची आची आर 1HCCC 2009-2008 Bike of the Year Award क्राफ्टा अपाची आची आर 1HCCC चाहत्मा स्थाची आची आची आची आची आची आची आची आची आची आ का रत्ननगर एक सो फोन अवार्ड कहा कि गहना गहना हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनसादीका गर गहनाहरू तयार गरी छ साथमा पुराना गहना साँटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरेकृष्ण हरिराम सुनचाँडीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी पूर्व पाइचर कृष्ण ढुकाल सम्झौता ढुकाल फोन नम्बर सुन्न छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे योड़ी छोड़ी नजानु उर छोरी छोड़ी नजानु है भर खुरा को फेसान को पांच लुगा जोता मन का मना मन का मना खेन्स हाई स्कूल रोटाड़ी को बजना मन का मना खेन्स हाई स्कूल रो टाड़ी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 फैंसी एक हजार हंका मन फैंस एक हजार न हाई स्कूल किचन देखी बेडरूम स्वदेशी रीसी हफिस घर को फर्चर पे सामान पनि सस्तो अनि नाम सत्तो फर्निचर डङ्ग भातुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुबा दिदी बहिनी लौ है दाजु भाइ भन्नु छै टाढी चोपको हजुर पूर्वी ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर दुई सिनेमा रोड टाढी प्रोपाइटर अनिल अधिकारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय सैतिस कृष्ण प्रसाद अधिकारी मोबाइल अन्ठानब्बे पाँच पचास साठी पाँच सय सैतिस फोन शून्य छपन्न पाँच त्रिसठी योहो रेडियो अर्पण एक सौ चार अपलो पांच मेगा अर्पण सब का लगी सन का लगी बिहाको के प्रोग्राम जस्तो फराइन्यो है हँसी मजाक केन्द्रमा अब चाहिने तपाईँसँग निकै रमाइलो रमाइलो हँसी मजाकहरू भइरहेछन् के अरे यो कुरामा होइन कसो राति अनि केटाले केटीले भने के तिमी मसँग दोस्ती गर्छौ भनेर सोधेको छ अनि केटीले भने अह मेरो घरको मान्छेहरू त यस्तो केटासँग दोस्ती गर्ने कुरामा त राजी हुँदैन नि त भनेर भन्यो नि केटीले अनि ने भो हो हो, मेरे घरवाले ने मैं मायापूर्ति सोसाइटी को सदस्यता दिए आर प्रेमी प्रेमिका जब उन् को मन मिला सकें उ छुट्टी नहीं भुट्टी निला में केटी ले तेरे प्यार लुटे बर्बाद भ बन्नामी भए म त बर्बाद भएँ भनेर भने अनि केटाले भने <laughs> <laughs> <laughs> <laughs> <laughs> <laughs> <laughs> हो म चाहिँ तेरो प्यार मोडा बैङ्कको म्यानेजर बनाएको छु ज्ञानी साथमा चाहिँ केटाले मैले लुटियो भन्नुहोस् क्या अनि एउटा केटो एउटा खाली पाना राखेर हेर्दै आँसु बगाउँदै थियो हेर्दै आँसु बजाउँदै थियो हेर्दै आँसु बगाउँदै थियो आँसु बगाउँदा बगाउँदा यस्तै ताती दुई लिटर जति बगायो होला है नाति अनि हेर्दै थियो आँसु बगाउँदै थियो दुई लिटर जति आँसु झऱ्यो अनि एउटा साथी आइपुगेँ होइन है के हेर्न वा थियो त यो पानामा भनेको हेर्न हेर यो त मेरो गर्लफ्रेन्डको चाहिँ नि लभ लेटर हो भन्नु उसले आएर यसो है यो त खाली है यो पाना त के न त्यहाँ कुरा गरेँ हौ अरे भनौँ उसले हाम्रो प्यार त एकदम सच्चा छ हाम्रो माया त सच्चा छ मात्र आजले हाम्रो बोलचाल बन्दछ त्यही भएर खालिलो प्लेट पठाइछ याद अरे प्यारो <laughs> <laughs> यस्तो पनि हुँदैछ बन्नी के कसै हो नाति राति त झन् मुर्छै खान्छन् कहाँ मुर्छै खाएछन् यो कुरो देखेर भने तिम्रो अलिअलि काँडा खोज्या होला काँडा चाहिँ काका मात्रै पुगेर त्यो बारे भनेको थियो नि दङ पऱ्यो हाल्नु हाम्रा त्यो राजनातिको कुरो फेरि तपाईँहरूले चाहिँ अहिले को नाति रहेछन् भनेर दङ गर्नु होला यो हाम्रो राजनातिको कुरो हो अनि एउटा नाति बडो तनावमा बसिरहेको अनि ए भाउ नाति किन यसरी तनावमा छौ भा भन्यो बहिनी उसले भन्यो के गर्नु भयो दुलुगा बाजी साह्रै चिन्ता भाउ मलाई भनौँ होइन भाउ अब यो नदुखेको मन नरसाएको आँखा कसको हुन्छ भा भन न के हो भने बहिनी उसले भन्यो आज दिनभरि एउटै कुराले दुःखी बनाऊ बाजे आफू अहिले दिनभरि फेसबुक चलाएर बसिन्छ भोलि बाईचान्स म चाँडै मराउँला अथवा ढिलो मराउँला जहिले मरे पनि आइएम डेट भनेर स्ट्याटस कसरी राख्न मिल्ला त्यही भएर टेन्सन गर्छु अझै यस्तोभरि टेन्सन भएछ अनि दुइटै नाति बिच गफ भइरहेको थियो क्या एउटै नातिले भनौँ ए तिमी कुनै बेला एकदम खतरा महसुस गर्छ भन्ने सोधे अर्को नाति भन्छ जुन दिन चाहिँ म चुकुल नभएको टोयलेटमा पस्नुपर्छ त्यही दिन म मा खतरा महसुस गर्छु भने <laughs> अनि एउटा नाति पढ्दै रहेछन् अनि पढ्न भनेर नपढ्ने खोज्दा रहेछन् किताबबाट अलिक टाढा जाँदै नजिक आउँदै टाढा जाँदै नजिक आउँदै गरिरहेछन् अनि मैले भने भाउ किन यस्तो किन गऱ्यो भा भनौँ भने उसले भने हेर्नुहोस् बाजे साह्रै टेन्सन भयो भन्दा होइन के टेन्सन भयो राति भनेको त बाजे पढ्ने कसैलाई रहर हुँदैन तर नपढेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नपढ्ने सहर हुँदैन अरे यस्तो पनि हुँदो रहेछ जिन्दगी कहिले कहिले कसैलाई माया गर्नु एउटै कुरो गरेँ मैले हुने अनि पति र पत्नी एउटा जुनैनी रातमा छतमाथि बसेर रा आकाशको चुन्द्र तारा हेर्दै एकदमै भावनाका कुराहरू गरिरहेको छु राम नातिसन मेरो छैन है अब लाग त जुन्द्र तारा म पनि बस्छु जस् भने टक्क <laughs> होइन एकदम रोमान्टिक मौसम भन्छ नि त्यस्तो बसो होइन नाति मौसमै रोमान्टिक टक्कै यो अझै अझै भोलि त त्यो अब धनी भनीका हुन्छ नि टिङ जस्तो क्या सिग्री सिग्री बाँधेर त्यो उहाँ बसेर गइ वहीपिङ खेल्दै यस्तो यस्तो हुन्छ नि लचक लचक गर्दै यस्तो हल्लिँदै पिङ खेल्दै आकाशको तारा हेर्दै आहा कति मजा नाची हेर त अँ त्यसरी बसिरहेको छ नि त एउटा श्रीमतीले एकदम भावुकुर भनिन्छन् ए हजुर के यो कुरा साँचो हो यस्तो यो जुनेली रातमा सच्चा मान्छे पनि पागल हुन्छन् रे हो हजुर भनिन् श्रीमती त्रिमलले पनि भावु हुँदै मन भरिएर आयो आँसु झार्ला झर्ला जस्तो भो, भक्कानु फुटाउँदै पनि, हो नि यो एकदम साँचो हो यस्तै एउटा चादनी रातमा, मेरो मन पागल हुन पुग्यो जसले गर्दा मैले तिमीलाई प्रपोज गरे, हाम्रो बिहे हो मैले आजसम्म पनि पसिताउनु परिरहेछ अरे भन् यहाँ देख्यो भने झ एउटा डक्टर अब घरमा एउटा घरमा चाहिँ अब बिरामीको टाका काट्नको लागि हुन्छ एउटा बच्चा पहिला यसो माथिबाट हम्फाल्दाखेरि अलिकति खुट्टा काटेर खुट्टा सिलाएर जग्गा खुट्टाको छाला होइन त्यो टाका काट्नु भने डक्टर आइगा अनि आएको त डाक्टरको यसो यो बच्चा हो टाका काट्दा त्यस्तै डराएर रोला भनेर अब रोयो भने राम्रो हुन्न भनेर उसले चाहिँ के विचार गर्छन् त भन्दाखेरिमा ए बाबु लो यसो माथितिर हेर त भए कस्तो मजाको सुनको चरा आहा भनेर डाउटरले भने त्यो भनिसक्यो आजकलका केटीकेटी के पानी लटपट हुन्छन् ए नै हुन्छन् आजकलका केटाकेटी हेर्नुहोस् यो के भनेछ कार्टुनको च्यानल भनेको छ निक भन्या छ के भने छ मोटो अरू पतलु बिचोडी भनेको छ निन्जा हतौडी भन्या अनि त्यहाँबाट चाहिँ यिनीहरूले यो जात्रा छ आजकिलो केटी केटीलाई कसैले झुक्किएर झुक्किनेवाला छैनन् अब डाउटरले त्यो भनिदिए भाउ माथि हेरेर त सुनुपर्छ र भनेर त बच्चाले बडो रिसाउने भने ए डाक्टर खुट्टामा हेरेर टाका काट्न माथि हेरेर लाउँदैछु मलाई आफू पनि माथि हेर्दैछ अरे हुनु पनि हो अब डक्टर जस्तो मान्छे खुट्टामा टाका हेरेर नकाट्दाखेरि कमसेकम चाहिँ त्यो पैँचीले चाहिँ खुट्टो काटिनु पनि त सक्दिन कसै हो नाति नाति मुसिक्क हाँस्यो हो भने नाति पनि छ गरेर त के हो लगेर लगेर लगाएर अनि यतापट्टि को यो सागर नाति हो ट्याक्कै चार दिनकै भेट्नुपर्छ नाति तिमीसँग त त्यो चार सय रुपियाँ जतिको कारोबार मिलाउनु पर्ने थियो ए नाति छ होइन क्या त ओ रामी कोसँग हो त्यो चारवटा छ कारोबार मिलाउनु पर्ने भा हा छैन लौबर वा हो गाडी अब क्यारो हुन्छ लौ नाच्दा गोर्ता छिमेकेकी इष्टमित्र कुल कुटुम्ब अब यो हाम्रो रामनाथीले चाहिँ नि जाउ बाजे जाउ बाजे भन्छ जा तर जानुभन्दा पहिलाबाट यसो जानकारी गराएरै जान्थ्यो त्यतिखेर किन जान्थेँ र म पनि यिनीहरूले चा भन्नेमा जाने खालको छैन मैले अलिकति बटारिएको बुढो अन्तर्गत पर्थ्यो क्या त्यस्तै सोझो बुढो कहाँ थियो र म होइन यो यही साउन छब्बिस गते हजुर त्यो अरू पनि एक सय चार थुप्रो पाँच मेघाहरूमा गाई जात्राको महाउत्सव हुँदोरहेछ अरे हो राति हो त्यो महाउत्सव चाहिँ नन स्टप एक घन्टा होइन दुई घन्टा होइन तिन घन्टा होइन चार घन्टा होइन ननिस्ट पाँच घन्टा चाहिँ प्रत्यक्ष प्रसारण चाहिँ नि लाइभ हुँदै रहेछ त्यही भएर त्यो चाहिँ तपाईँले नछुटाउनु होला हेर्नुहोस् किन भन्दाखेरि त्यो छुट्टो भन्दा सक्यो भने यत्रो वर्षदेखि भोलि चाहिँ नि कमेडी कुरो ट्याक्क्याक्कै चाहिँ आउटै जस्तो भयो त्यही भएर त्यो नछुटाउनु होला अस्वस्थ रहनु होला व्यस्त रहनुहोला हाँसेर चाहिँ दिन बिताउनु होला नाचेर दिन बिताउनु होला एक दिनजलसम्म चाहिँ नि अर्पण सबैका लागि सधैँका लागि रेडियो अरू पनि एक सय चार थुप्रो पाँच बिगाजमा जसभर इन्जोय हाँसी मजा केन्द्र सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण धन्यवाद काल्ला पारिबाट मुशिक हाँस्दै खुसी कै सघाउने हाम्रा राजनातिलाई पनि धन्यवाद जसभर इन्जोयबाट डिलुवा बाजे विदा हुन्छु नमस्कार मा बतौते छो अब माता दुनिया नया नया ये भो नया नया बता माता दुनिया नया नया दिन्द दिन्द नया नया घमला क्यों कामला घमला क्यों dimagham da फुलहरू भिका हुन थो चङ्गी फुलहरू भिका हुन थाल छायो जुन छायो जुन छायो <vere signail şayat> मत लाग्यो माथ लाग्यो मात्र लाग्यो माथ लाग्यो मासु लाग्यो मलाई मेरै माया मनोरञ्जनका लागि तैयार परिचित अस्पताल ओम साईरा अस्पताल विशेषज्ञ सेवा प्रत्येक शनिवार बिहान नौतीस बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिवार दिवसो एक बजे वरिष्ठ फिजिशियन पेट छाती मोठु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक काम घाटी तथा टाउक रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाथोड़ी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिवार मध्यान्ह बजे नवजात दिवसो एक बजे वरिष्ठ हाड़जोर्नी नशा तथा मेरुदंड रोग विशेषज्ञ डाक्टर सुदीप मन वैद्य प्रत्येक बुधवार एक बजे वरिष्ठ फिजिशियन पेट छाती मोटो उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरी द्वारा बिरामी को स्वास्थ्य परीक्षण भैर